सबैका तपाईलाई थाहा नै छ अर्पण शुभ साझको यो वैली र हामी दिन साँझ सात बजेपछि आउने गर्छौँ कर करिब करिब सातीसम्म लगभग आधी घन्टा तपाईँसँगै रहन्छौँ र नेपाली लोकगीत सङ्गीतको बजारमा निकै नै चुर्चामा रहेका तपाईँलाई निकै नै मनपर्ने खालका सुमधुर लोकभाकाहरू पनि हामी तपाईँको लागि राख्ने गर्छौँ राजा पनि तिनै चर्चित लोकभाकाहरूको साथमा तपाईँलाई भेट्नको लागि यो साँझको बेला उपस्थित भइसकेका छौँ राजाको अर्पण सुबसाजको व्यवसायीसँग शीतल इन्टरप्राइजेसले सहकार्य गरेको छ तपाईँले घर निर्माण गर्नुभएको छ र चाहिँ तपाईँलाई चाहिँ पेन्ट्सहरू चाहिएको छ भनेदेखि चाहिँ तपाईँले सम्झिनुहोला शीतल इन्टरप्राइजेसलाई जापानिज कोलाब्रेसलका विभिन्न साइडका जस्ता पाताहरू तपाईँले पाउन सक्नुहुनेछ त्यस्तै गरी सामानहरू त्यहाँबाट पाउन सक्नुहुनेछ अझ भनौँ निर्माण सम्बन्धी जुनसुकै सामग्रीहरू तपाईँलाई चाहिएको छ भनेदेखि चाहिँ तपाईँले सधैँ सम्झिनुहोला शीतल इन्टरप्राइजेसलाई जुन चाहिँ रत्नगर आठ बकुल्लोहरूमा रहेको छ रेडियो अर्पणको अगाडि छ तपाईँले सजिलैसँग चिन्न पनि सक्नुहुनेछ प्रोप्राइडर हुनुहुन्छ सुजन खनाल र मुकुन्द खनाल र यति बेला भने अर्पण सुबसाजको व्यवसायमा कोही साथी आइसक्नु सा भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो कोही साथी आउने तरखरमा आउनुहुन्छ लाइनमा दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्ला छ कोही साथी आइसक्नु भएको छ नमस्कार हेलो हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ भण्डाराबाट मिरा मोक्तान अनि के गर्नुहुन्छ नि तपाईँ सी बस् आई अनि खानपिन भयो कि भएको छैन है समय पनि भएको छैन रिराजी समय पनि भएको छैन खाना खाने ए भने पछाडि अब एकैछिन पछाडि है अनि अर्पूर्ण सुबसाजमा पहिलोपटक हो र अनि किन त बोल्न कस्तो गाह्रो गाह्रो माने जस्तो गर्नुभएको नि कोस सम्झिनुहुन्छ त्यसो भए आज भन्नु फटाफटम अनि मेरो मम्मी अनि कोरो हल्जीबा अनि हल्जीआमाहरू उहाँहरूलाई अनि मामा माइतीलाई अनि साथीहरू कलेजको सम्पूर्ण साथीहरूलाई अनि सचिवरमा हुनुहुन्छ साथीहरू सम्पूर्ण सजिलोको साथीहरूलाई सम्झिन चाहन्छु है त नमस्कार नमस्कार, बेला, तपाईँ पनि आउनु चाहनुहुन्छ भने आउनुहोस् लाइनमा मेरो आवाज उहाँले सुनिराख्नु भएको छैन कि जस्तो लागिरहेछ हजुर नमस्कार कोही साथी हुनुहुन्थ्यो उहाँको आवाज त मैले सुनिराखेको थिएँ मेरो आवाज चाहिँ उहाँसम्म पुगेन कि जस्तो लाग्यो दुईवटा बाटो तपाईँको लागि खुल्लै छ आउनुहोला तपाईँलाई चाहिँ पेन्ट्सहरू चाहिएको छ घरमा लगाउनको लागि आकर्षक बनाउनु परेको छ भर्खर घर निर्माण गर्नुभएको छ भनेदेखि चाहिँ तपाईँले सधैँ सम्झिनुहोला बर्जर पेन्ट्सको लागि शीतल इन्टरप्राइजेसलाई त्यहाँबाट तपाईँले पाइप त्यस्तै गरी जापानिजको लाइब्रोलका विभिन्न साइज जस्ता पाताहरू सामानहरू धारा फिटिङका सामानहरू बाथरुमका सामानहरू सम्पूर्ण सामान तपाईँले पाउन सक्नुहुनेछ जुन चाहिँ रोत्तगढ आठ बकुल्लहरमा रहेको छ फोन नम्बर शून्य रहेको छ प्रोपराइटर हुनुहुन्छ सुजन खनाल र मुकुन्द खनाल यति कोही साथी आइसक्नु भएको छ यो साँझको बेला हामीसँगै शोभायात्रा गर्नको लागि म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो हजुर नमस्कार लाइनमा हजुर नमस्कार कोही साथी हुनुहुन्छ उहाँसँग कुराकानी हुन सकेन दुईवटा बाटो तपाईँको लागि खुल्लै छ हजुर नमस्कार मेरो आवाज शायद त्यहाँसम्म पुगेन कि जस्तो लाग्यो ठिकै छ तपाईँ आउँदै गर्नुहोस् न दुईवटा बाटो तपाईँको लागि खुल्लै यति बेला भने तपाईँको लागि एउटा निकै नै चर्चित भएका जुन अहिले भर्खरै बजारमा आएको छ ज्योति मगरले भर्खरै बजारमा लिएर आउनु भएको हो ज्योति मगर अनि रामजी खाँडको आवाज भएको भएका जिम्बल बाबु कि छोरी छोरी काली छोकी गोरी आयोसिकोरी छो मे तो की छोरी छोरी, आधारोमाला कह मया काली छोकी गोरी ya kali choki choli sanchu na padala jilla bhoki choli choli ya tharo mala ko maya kali choki gori ya tharo mala ko maya kali choki gori जिम्बल भाउके छोरी अथवा लाएको भा काली छैन गरे निक नै रमाइलो खालको भाका तपाईँले सुनिसक्नु भएको छ भर्खरै ज्योति मगरले बजारमा लिएर आउनु भएको भाका हो र तपाईँको लागि अर्कोण शुभ साँझको व्यवसायमा प्रस्तुत गरिसकेका छौँ तपाईँ पनि आउन चाहनुहुन्छ यो साँझको बेला एकैछिन भए पनि हामी सँगै रमाइलो गर्न चाहनुहुन्छ लोकगीत सङ्गीतलाई माया गर्नुहुन्छ लोकभाका सङ्गीत रमान चाहनुहुन्छ भने दुईवटा बाटो तपाईँको लागि छ चा। शून्य छपन्न र शून्य छपन्न पाँच लागि नै हो यति बेला भने यही बाटो हुँदै गइसा आइसक्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हजुर नमस्कार हेलो कोही साथी हुनुहुन्छ लाइनमा विष्णुजी कोही साथी हुनुहुन्छ हुनु हुनु है हुनुहुन्छ म उहाँलाई स्वागत गर्ने तर्खर भएको छु त्योभन्दा अगाडि तपाईँलाई जानकारी गराउँछु आजको अर्पण शुभ साँझको व्यवसायीसँग सहकार्य गरेको शीतल इन्टरप्राइजेसको बारेमा तपाईँलाई घर निर्माण गरिसके पछाडि त्यो घरलाई सजाउनको लागि आवश्यक परेको छ जुन कुनै सामानहरू त्यो घरलाई चाहिँ एकदम भरिभराउ बनाउनको लागि आवश्यक परेको छ सामग्रीहरू भनेदेखि चाहिँ तपाईँले सम्झिनुहोला शीतल इन्टरप्राइजले त्यहाँबाट तपाईँले सम्पूर्ण सामानहरू पाउन सक्नुहुनेछ जुन रत्नगढाट बकुल्डहरूमा रहेको छ रेडी अर्पणको अगाडि छ यति भने एकै हुनुहुन्छ लाइनमा नमस्कार ओहो आज फोनलाइनमा निकै नै समस्या देखिरहेछ कि जस्तो लागिरहेछ दुई दुईवटा बाटो तपाईँको लागि खुल्लै छ नमस्कार हेलो आज निकै नै डिस्टर्ब आइरहेको छ फोनमा किन हो सबैजना साथीहरूसँग कुराकानी गर्न खोज्छु जफोन अलिकति प्रविधिमा समस्या देखिएको हो कि जस्तो मैले केही छैन प्रयास गर्नुहोस् न दुईवटाबाट तपाईँको लागि खुल्लै छ आजको व्यवसायमा व्यवसायमा तपाईँसँग राम्रोसँग कुराकानी हुन नसकेर के हो हिजो पनि भएको थियो भोलि पनि पक्कै हुने आजको व्यवसायमा तपाईँलाई भरपुर मनोरञ्जन दिने रहेछ मिठा मिठा लोक भाकाहरू लागि प्रस्तुत गरेर र फोन प्रयास गर्दै गर्नुहोला दुईवटा बाटो तपाईँको लागि छ यति बेला कोही साथी हुनुहुन्छ भन्ने सङ्केत विष्णुजीको छ म उहाँलाई स्वागत गर्ने तर्खरमा सुनो ओहो आज फोन लाइनले त्यति साथ दिँदैन कि जस्तो लागिरहेछ जे होस् तपाईँसँग राम्रोसँग कुराकानी हुन सक्दैन कि जस्तो लागिरहेछ तपाईँसँग कुराकानी नभए पनि मिठा मिठा लुक भाकाहरू तपाईँको लागि हामीले प्रस्तुत गर्ने नै छौँ एकजना साथी हुनुहुन्छ उहाँसँग सा कुराकानी गर्ने कोसिस गर्छु त्यस पछाडि भने तपाईँसँग कुराकानी हुन्छ हुँदैन थाहा हुनेछ हजुर नमस्कार हेलो हेलो <laughs> <थालो? laughs> <laughs> आज तपाईँसँग फोन सम्पर्कमा सायद कुरा गर्न सक्दैनौँ कि जस्तो लागिरहेछ एकजना साथीसँग मात्र कुराकानी भयो तपाईँसँग कुरा हुन सक्छ सक्दैन फोन तपाईँको आउँछ फोन तपाईँको आइराखेको छ तर तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी हुन सकिराखेका छैन अलिकति प्रविधिले साथ दिएको छैन अलिकति फलले साथ दिएको छैन तर केही छैन अर्पण सुबसाजको व्यवसायमा हामी तपाईँको लागि मिठा मिठा लोक प्रस्तुत गरिराखेका छौँ र गरि नै रहनेछौँ यति बेला पनि अठफ सुब साँझको व्यवसायमा एउटा मिठो भागा तपाईँको लागि राख्छौँ त्यस पछाडि सम्भव भएसम्म तपाईँसँग कुराकानी गर्नेछु कोही साथी हुनुहुन्छ सा। नमस्कार हेलो हजुर नमस्कार हेलो हजुर नमस्कार कोही साथी हुनुहुन्थ्यो लाइनमा उहाँसँग पनि कुराकानी हुन सकेन सा सायद आज तपाईँसँग राम्रोसँग कुराकानी हुन सक्दैन कि जस्तो लागिरहेछ दिनको सङ्केत बिहानीले गर्छ भने जस्तै हुन खोजिआएको छ यहाँनिर रा तपाईँसँग राम्रोसँग कुराकानी सुरु सुरुमा भइरहेको छैन अब अन्तिमसम्म नहुन पनि सक्छ कि जस्तो पनि लागिरहेछ जे होस् फोन प्रयास चाहिँ गर्नुहोस् तपाईँसँग कुराकानी गर्ने कोसिस त म गर्ने नै छु यति बेला भने एउटा मिठो भाका फेरि पनि तपाईँको लागि राख्छु विरही कार्की र सरिता कार्कीले आवाज दिनुभएको भाका हो निकै नै रमाइलो छ मायालु हजारा नसामरा बैसालु छ नुतिया खातिमरा बैसालु छ माया दो मन, दो मन, दो मन, दो माया लुहा कोईली कुछ मधुर बोली मजूर कोईली बोली मजूर चला मैक्रो चढ़ी सारा राया रा पोखरा बजारा रा। मैक्रो चढ़ी सारा र जाओ माया पोखरा बजारा पछाडि सर र जामाया गोर्खाको बजार निकै नै रमाइलो भाका निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ अर्पण सुम साँझको यो मसायसँगै हुनुहुन्छ तपाईँ र तपाईँको माझमा रहेर निकै नै मिठा मिठा लुक भाकाहरू तपाईँको लागि प्रस्तुत गरिराखेका छौँ र तपाईँको आफन्तसम्म तपाईँको सम्झना पुर्याउने प्रयत्नमा पनि हामी छौँ आज अलिकति फोनलाइनमा समस्या आइरह हो जस्तो लागिरहेछ तपाईँको सम्झना तपाईँको आफन्तसम्म हामीले पुर्याउन सकिराखेका छैनौँ तर तैपनि फोन प्रयास गर्नुहोस् दुईवटा बाटो तपाईँको लागि हो सुन्य शून्य छिसी तिन सय तेत्तिस बेला कोही साथी हुनुहुन्छ लाइनमा सा म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हजुर नमस्कार, नमस्कार। हुनुहुन्छ आवाज लाल बड़ो अनि आवाज एकदमै डिस्टर्ब आइरहन पनि गाह्रो गाह्रो परिरहेछ हजुर कोही साथी हुनुहुन्थ्यो लाइनमा उहाँसँग राम्रोसँग कुराकानी गर्न सकेनौ न डढाँटी भन्नुपर्दा साथै आज फोनलाई चाहिँ अलिकति धोका नै दिएको ओस् जस्तो लागिरहेको छ प्रविधिले त्यति साथ दिएको छैन नेटवर्कले साथ दिएको छैन तैपनि तपाईँसँग कुराकानी गर्ने कोसिसमा मात्र छौँ आज र मिठा मिठा लोकभाकाहरू तपाईँको लागि प्रस्तुत पनि गरिराखेका छौँ शीतल इन्टरप्राइजेसले आजको अर्बर शुभसाँचको व्यवसायसँग सहकार्य गरेको छ तपाईँलाई पेन्ट्सहरू चाहिएको छ भनेदेखि तपाईँले सम्झिनुहोला घरलाई रङ्गाउन चाहनुहुन्छ आकर्षक बनाउन चाहनुहुन्छ चिटिक्क बनाउन चाहनुहुन्छ भनेदेखि बर्जर पेन्ट्सको लागि तपाईँले सम्झिनै नाम हो शीतल इन्टरप्राइजेस जुन रत्नगढा आठमा रहेको छ बकुल्लहरमा शून्य छप्पन्न पाँच एकसट्ठी सात सय सात फोन नम्बर तपाईँले त्यहाँ फोन गरेर अझै विस्तृत जानकारी लिन सक्नुहुनेछ र तपाईँलाई चाहिएको छ सामग्रीहरू घरमा आवश्यक पर्ने सामग्रीहरू भनेदेखि तपाईँले सम्झिनुहोला शीतल इन्टरप्राइजेसलाई प्रोभाइडर हुनुहुन्छ सुजन खनाल र मुकुन्द खनाल यति बेला तपाईँले अर्पण शुभ साँझको व्यवसायलाई रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरसको साथमा इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ र तपाईँको माझमा मिठा मिठा लोकभागहरू प्रस्तुत गरिराखेका छौँ अनि तपाईँसँग कुराकानी गर्ने कोसिसमा पनि हामी लागिराखेका छौँ अन्तिममा एकजना साथीसँग कुराकानी गर्ने कोसिस मैले गर्छु यदि तपाईँसँग पनि कुराकानी गर्न सफल भएन भने सायद आज तपाईँमध्ये कसैसँग पनि कुराकानी गर्न सफल हुँदिन हो होला कोही साथी हुनुहुन्छ नमस्कार भने पछाडि अब चाहिँ फोन प्रयास नगर्नु भए पनि हुन्छ आज तपाईँसँग हामीले कुराकानी गर्न सक्दैनौँ अब चाहिँ मैले भन्नुपर्छ किनकि तपाईँसँग कुराकानी गर्ने इच्छालाई मार्दै अब भने मिठा मिठा लोक भाकाहरू तपाईँको लागि अर्को शुभ साँझको व्यवसायमा राख्छु र यति बेला तपाईँको लागि एउटा निकै नै चर्चित भाका निकै नै शब्दहरू उत्कृष्ट छन् यो भाकामा चलाउनेले आवाज दिनुभएको छ यति बेला राख्छु तिमी बिना मर्छु थाहा छ तिमी बिना मर्छु छातीबाट हात राखेर रा भन्दैछु ए, ए सानो तिमीलाई पाया गर्छु खोजे गाइथ सानो यो पाइदर पाइदेऊ सानो तिमी बिना मर्छौ तिमलाई पनि मिठानी तिमी छु बाहाल राखेर भङ्गेछु ए सानो तिम गर्छु छ भन्दैछु ए सानो तिम गर्छु राखेर भन्दैछु य सानो तिमीलाई माया गर्छु निकै नै मिठो फाका निकै नै चर्चित भाका, भाका तपाईँले सुनिसक्नु भएको सरझको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ सु तपाईँकै दिनभरिको थका कामलाई एक किसिम भए पनि तपाईँबाट टाढा राख्न सक्छौँ कि भन्ने उद्देश्यले हामी हरेक साँझ आउने गर्छौँ सात बजे पछाडि लगभग सात तिससम्म तपाईँसँगै रहन्छौँ र यस्तै मिठा मिठा लोक भाकाहरू लागि राख्ने गर्छौँ र आजको कार्यक्रममा पनि तपाईँको लागि यस्तै चर्चित लोकभाकाहरू प्रस्तुत गरिराखेका छौँ र यति बेला तपाईँले अर्पण शुभ साँझको व्यवसायलाई रेडियोहरू पनि एक सय ट्युन गरेर जसरी राख्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ र आजको अर्पण सुख सासको व्यवसायमा तपाईँको सम्झना तपाईँको आफन्तसम्म पुर्याउन त्यति सफल भएनौँ अलिकति फोनलाइनले साथ दिएन हजुर होस् भोलिका दिनहरूमा पक्कै पनि तपाईँको सम्झना तपाईँको आफन्तसम्म पुर्याउनेछु तपाईँको फोन पक्कै पनि लिनेछौँ र यति फेरि पनि अर्को एउटा निकै मिठो भाका तपाईँको लागि राख्न चाहन्छु नेपाली लोकगीत सङ्गीतको बजारमा निकै नै चर्चामा रहन सफल भएको भएका हो यो पनि यति बेला अर्पण स्वरूप सजको व्यवसायमा तपाईँको लागि भरे को माया री कुमार मेरी उन्हें चंद्र चूरी यो सृष्टि राजे अंजुले को फूला दिना को नई प्रत्येक पाइला पल पल म समझना मोटो भरी माया पर देख पायला पल पल म समझाना मोटो भरी कुमाया मेरी कुमया दे जुलीको फुल दिन नखुलाई निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ अर्पूर्ण शुभ साँझको व्यवसाय सँगै हुनुहुन्छ तपाईँ र यस्तै मिठा मिठा लुक भाकाहरू तपाईँको माझमा राख्दा राख्दै हामी आजको कार्यक्रमको लगभग अन्त अन्त पनि आइसकेका छौँ अब भने कार्यक्रमबाट बिदा हुनुपर्छ यति जेलसम्म अर्पूर्ण शुभ साँझको व्यवसायलाई तपाईँले साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ र इन्टरनेट अनलाइनको डब्लु लगइन गरेर विश्वको जुन स्वीकनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र यतिनजेलसम्म जो जो साथीहरूले फोन सम्पर्क गर्नुभयो फोनलाइनमा आउनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु आज तपाईँसँग राम्रोसँग कुराकानी गर्न त सकेनौँ भोलिका दिनमा पक्कै पनि तपाईँसँग कुराकानी हुने र यतिनजेलसम्मको प्राविधिक साथको लागि विष्णुलाई रिचनलाई धेरै धेरै धन्यवाद भन्दै अर्पण शुभ समाजको आज आजको व्यवसायबाट म प्रतीक्षा पनि बिदा हुन्छु नमस्कार शुभ शाह अंजुल कबू दिन नो नई